प्रधानमन्त्री कोइरालालाई आजबाट रेडियोथेरापी उपचार पद्धति सुरु दुई हप्तामा रेडियोथेरापी पुरा हुने अमेरिकी चिकित्सकहरूको भनाई अदालतको अफेहेलना सम्बन्धी विधेयकमा एमावधिको असन्तुष्टि विधेयक विरुद्ध संसदमा सशक्त आवाज उठाउने एमावीका अध्यक्ष प्रचण्डको भनाई नेपाल सम्पत्ति शुद्धिकरण सम्बन्धी कालो सूचीमा पर्ने खतराबाट मुक्त नेपालका लागि ठुलो उपलब्धि भएको नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको भनाई सिरियाली विपक्षी समूहका लागि पचास करोड डलरको सहायता गर्न अमेरिकी राष्ट्रपति ओबामाद्वारा संसदलाई आग्रह अलकायदा लडाकुले ऐमनको सैनिक र हवाई अड्डामा गरेको आक्रमणमाथि रसनाको छ्यान गयो र जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो बाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण डब्लु ट्रेनमा तपाईँलाई स्वागत सहकर्मी अनिता आर्यालसँगै सुचिता हुमालको अब समाचार विस्तारमा प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि उहाँलाई आजबाट रेडियोथेरापी उपचार पद्धति शुरू गरिएको छ प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीर नाथ योगीले फोक्सोमा देखिएको सेतु दाग क्यान्सर भएको पुष्टि भएको जानकारी दिनुभएको छ उहाँले आजदेखि रेडियोथेरापी पद्धति शुरू गरिएको पनि बताउनु छ प्रधानमन्त्रीलाई दमका कारणले अक्सिजन कम भएको र त्यसैले फोक्सोमा इन्फेक्सन भएपछि क्यान्सर देखिएको डाक्टरहरूको भनाइ छ फोक्सोले लिन सक्ने अक्सिजनका आधारमा कोइरालालाई रेडियोथेरापी प्रयोग गरिएको योगीको भनाइ छ अमेरिकी चिकित्सकहरूले दुई हप्तामा रेडियोथेरापी पुरा हुने कार्यतालिका दिएको प्रधानमन्त्री कोइरालाको उपचारमा सँगै अमेरिका रहनुभएका डाक्टर करबीर नाथ योगीले बताउनु भएको छ डाक्टर योगीले कोइराला आगामी पन्ध्र दिनभित्र नेपाल आइपुग्ने बताउनु भयो उहाँले एक दुई व्यक्ति बाहेक अरूमा यस्तो रोग निको हुने दावी गर्नु भएको छ आफूलाई क्यान्सर भएको पुष्टि भएपछि प्रधानमन्त्री कोइरालाले अमेरिकाबाट कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी आफ्नो अनुपस्थितिमा सरकारका कुनै पनि काम नरोक्न विशेष निर्देशन दिनुभएको छ यता विभिन्न राजनीतिक दलका नेताहरूले पनि फोन मार्फत प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेका छन् क्रियाकलापबाट कमाएको धनलाई वैध बनाउने काम अथात् सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी सम्पूर्ण कानूनहरू समयमा निर्माण गरेपछि नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीको खतराबाट हटेको छ फ्रान्सको पेरिसमा बसेको फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को बै, बैठक संपत्ति शुद्धिकरण निर्मित अनुगमन को सूची बात हटाई का खतरा सकते हो बैठक सहभागी हो होने हो, पेरिसमा में नेपाल राष्ट्र बैंक का डेप्यूटी गवर्नर महाप्रसाद अधिकारी अब तिन तिन महिनामा कालो सूचीमा पनि डरपूर्ण रूपमा हटेको बताउनुभयो त्यस सम्बन्धी कानुन निर्माणका लागि आफूले निरन्तर गरेको प्रयासको नतिजा आएको भन्दै उहाँले यो नेपालका लागि ठुलो उपलब्धि भएको बताउनुभयो एफएटिएफले नेपाललाई दुई हजार दसदेखि निगरानी गर्दै आएको थियो यसअघि पटक नेपाललाई कालो सूचीमा राख्ने चेतावनी दिँदै आएको उसले सबै कानुन कार्यान्वयन भएको प्रतिवेदन बुझाएपछि अनुगमनको सूचीबाट हटाएको अधिकारले बताउनुभयो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 अस्ट्रेलियामा बसोबास र व्यवसाय गर्दै आएका नेपाली शेष यस वर्ष अस्ट्रेलियाको एक सय पचासौँ धनी व्यक्ति बन्नुभएको छ उहाँसँगै उहाँकै श्रीमती जमुना गुरुङ समेत एक सय धनीको सूचीमा समेटिनु भएको छ अस्ट्रेलियाको बिजनेस रिभ्यू विक्लीले आज सार्वजनिक गरेको अस्ट्रेलियाका दुई धनी व्यक्तिको सूचीमा उहाँ गत वर्षको भन्दा तिस स्थान अगाडि बढेर एक सय धनी व्यक्ति बन्नुभएको छ गत वर्षको तुलनामा सत्तरी मिलियन डलर सम्पत्ति जोड्दै यस वर्ष उहाँहरूको कुल सम्पत्ति तिन मिलियन मिलियन डलर रहेको सो पत्रिकाले उल्लेख गरेको छ गत वर्ष उहाँहरू कुल दुई सय पैँसठी मिलियन डलरसहित एक सय असी स्थानमा सूचीकृत रहनु भएको थियो सन् उन्नाइस सय नब्बेमा विद्यार्थीको रूपमा अस्ट्रेलियामा पुग्नुभएका उहाँले आफ्नै मिहिनेत र लगनले यो स्थान बनाउनु हो अस्ट्रेलियामा शिक्षा र रियल इस्टेट व्यवसाय गर्दै आउनुभएका उहाँ गत वर्ष आप्रवासी नेपालीहरूको सङ्गठन एनआरएनको अध्यक्ष समेत चुनिनु भएको थियो अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका साथै अन्य व्यवसायमा समेत उहाँले लगानी गर्नुभएको छ सो इन्स्टिच्युटमा विभिन्न देशका सयौँ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् यसका साथै उहाँले काठमाडौँमा पाँच होटल निर्माण गर्ने योजना पहिले सार्वजनिक गरिसक्नु भएको छ उहाँहरू मेलबर्न में चार सौ मिलियन डलर बराबर को ट्वीन टावर होटल रेण बनाने योजना कर संविधान सभाको आजको बैठकले दुईवटा छुट्टा छुट्टै प्रतिवेदन बहुमतले पारित गरेको छ तत्कालीन सांस्कृतिक र सामाजिक अज्ञबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषय मध्ये सहमतिका विषयहरूको निकोर सम्बन्धी प्रतिवेदन दुई हजार एकात्तर र तत्कालीन अल्पसंख्यक समुदायको हक र अधिकार संरक्षण समितिको मसौदामा भएका सहमतिको निकोर सम्बन्धी प्रतिवेदन बैठकले पारित गरेको हो दुवै प्रतिवेदनलाई प्रारम्भिक मसौदाका लागि संविधान मस्यौदा यसअघि संविधान अभिलेख अध्ययन तथा निकड समितिका सभापति विष्णु पौडेलले छलफलका क्रममा उठेका विचारहरूले संविधान निर्माण प्रक्रियामा सहजता थपेको उल्लेख गर्नुभयो छलफलका क्रममा सभासदहरूले लामो समयदेखि थिचोमिचो बेहुर्दै आएका अल्पसंख्यक सीमान्तकृत र आदिवासी जनजातिको अधिकारको सुनिश्चितका लागि सहमतिका आधारमा लोकतान्त्रिक अग्रगामी र प्रगतिशील संविधान जारी गर्न आवश्यक रहेको बताएका छन् न्मुख जाति जनजातिको अधिकारलाई स्थापित गराउन तथा जीवनस्तरमा सुधार ल्याउन उनीहरूलाई निर्णायक तहमा पुर्याउने व्यवस्था संविधानले नै निश्चित गरिनुपर्ने माग सभासदहरूले राखेका छन् संविधान सभाको बैठकमा भएका छलफल र बहसघण घनीभूत भएकाले संविधान निर्माणमा सहजता प्रदान गरेको उहाँले बताउनुभयो संविधान सभा चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन समितिको अध्यक्षमा सभासद लक्ष्मणलाल कर्ण चयन हुनुभएको छ संविधानसभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको आजको बैठकले कर्णलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो बैठकले मक्सिल चारको चुनावका क्रममा भएका विवादास्पद विषय तथा घटना सम्बन्धी उजुरी तथा जानकारी र भविष्यमा हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष तुल्याउन राय तथा सुझावहरू भए दस दिनभित्र पेश गर्न सञ्चार माध्यमबाट सूचना जारी गर्ने निर्णय गरेको छैकले समिति कार्य विधि सर्वसम्मति स्वीकृत समेत करी माओवादी सहित का दलह संसभा निर्वाचन में धाधली बताएपानबीन समिति गठन कर माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि वाहनामा जनताको अधिकारलाई अङ्कुश लगाउने कुरा सह्य नहुने बताउनु भएको छ अदालतको अफेहेलना सम्बन्धी विधेयकको प्रसङ्गमा दाहालले त्यसबारे सदनभित्र गम्भीर बस गरिने बताउनु विराटनगर विमानस्थलमा संवाददाताको प्रश्नमा दाहालले भन्नुभयो यसबारेमा अहिले धेरै बस चलिरहेको छ सदनभित्र पनि गम्भीर बस हुन्छ हामी जनताको अधिकारलाई कुनै पनि वाहनमा अङ्कुश लगाउन दिने पक्षमा छैनौ पत्रकारहरूलाई मुद्दा लगाउन थालि केही सङ्केतहरू राम्रो नदेखिएको बताउनु भयो उहाँले बाह्र बजे सहमति अन्त संविधान एवं शान्ति सम्झौताको मर्म र भावना अनुसार संविधान बन्नु पनिमा आफूको जोड रहेको बताउनु भयो उहाँले त्यसैका लागि दबाव बनाइराख्न पाँच पार्टी व्यवस्था एकता गरिएको बताउनु भयो पार्टीभित्रको झगडा मिलेको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो झगडा नभन्नुहोस् न नभन्नुहोस् न पार्टीभित्र छलफल हुन्छ बस हुन्छ कहिले मिल्छ कहिले मिल्दैन पार्टीभित्र कुनै विमति कसैको छैन उहाँले पार्टीभित्रको अन्तर कलका कारण उपनिर्वाचनमा हार भयो भन्ने प्रसङ्गमा प्रसङ्गलाई बेकारको कुरा भएको उल्लेख गर्नुभयो साथमा रहेका नेता भट्टराय के संविधान बना का सभीसंग छलफल और सहकार के क्र भैर बता वहां संविधान सभा बाहर रहे मोहन वैद्यदे मधेश का दे सशस्त्र समूह पूर्वी क्षेत्र में सक्रिय लिंबूवान सम्मति में लिया संविधान जारी होने विश्वास व्यक्त कर एकीकृत नेकपा माओवादीका सचिव बहादुर राईमाझीले अध्यक्ष पुष्पकमल दाहालले पुरानो शैली र विचारबाट पार्टी सञ्चालन गरेकै कारण पार्टी कमजोर बन्दै गएको आरोप लगाउनु भएको छ रिपोर्टर्स क्लब दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा नेता राई अध्यक्ष दाहाललाई नयाँ आवश्यकता सोच विचार र नयाँ सङ्गठनका लागि पुरानो शैलीमा सुधार गर्नुपर्ने सुझाव दिनुभएको छ उहाँले यस्तै शैलीले अब पार्टी सञ्चालन हुन नसक्ने भन्दै भिन्दै विज्ञान व्यक्तिहरूको खोजी भइरहेको बताउनु भएको छ नेता राईमाझीले पार्टीको पराजय हालै सम्पन्न चार क्षेत्रको उपनिर्वाचनबाट समेत विश्लेषण गर्न सकिने भन्दै पार्टी भित्रको आन्तरिक द्वन्द्व समाधान गर्न नसक्ने नेतृत्वले अन्य पार्टीहरूसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चाको कुनै अर्थ नहुने बताउनुभयो निर्वाचन आयोगले मङ्सिर चार गते भएको संविधानसभा चुनावको खर्च नबुझाउने राजनैतिक दलहरूलाई सफाई पेस गर्न सात दिनको समय दिएको छ अहिलेसम्म खर्च विवरण नबुझाउने चौबिस दललाई जरिवाना किन नगर्ने भन्दै सफाई गर्न आजदेखि सात दिनको समय दिएको निर्वाचन आयोगले सुनाएको छ खर्च विवरण नबुझाउनेमा संविधान सभामा एकछि रहेको पूर्व तथा संसार मन्त्री राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक समेत छ राष्ट्रीय विवास पार्टी सद्भावना पार्टी यूनाइटेड लोकतांत्रिक समजवादी दल अखंड सुदूरपश्चिम पार्टी शिवसेना लिंबुवान मुक्ति मोर्चा नेपाल मधेस जनता दल सजवादी लगाय संविधान सभा में प्रतिन न सकता दल चितोवन जिल्लाको अध्या आवधिक योजना तयार गर्ने सम्बन्धमा आज प्रारम्भिक छलफल गरिएको छ स्थानीय निकायमा जथाभावी योजना बन्दै गरेकाले एकीकृत नतिजामुखी र समावेशी योजना पद्धतिको विकास गर्न आवधिक योजना बनाउन लागिएको छ कार्यक्रमबाट सूचना तथ्याङ्क का सङ्कलनका लागि सरोकारवालाको कार्यदल गठन गरिएको छ जिल्ला विकास समिति चितोवनका योजना अधिकृत पुरूषोत्तम शर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यदल गठन भएको छ कार्यदलमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि संस्थाका प्रतिनिधि र सरोकारवाला सहभागी भएका छन् सो कार्यदलले एक भित्र तथ्याङ्क संकलन गर्ने र कार्तिक भित्र आवेदिक योजना बनाउने जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुइटेले जानकारी दिनुभएको छ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला विकास समितिलाई अनिवार्य रूपमा आवेदिक योजना बनाउन निर्देशन दिएसँगै यो कार्यक्रम सञ्चालन गरिएको हो अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा आवेदक योजना निर्माण सुरु भएको हो मन्त्रालयले आगामी दुई वर्षभित्र सबै जिल्लामा आवेदकिक योजना तर्जुमा गरिसक्ने गरी कार्ययोजना समेत तयार गरेको स्थानीय स्वायत्त शासन नियमावलीले आवेदिक योजना पाँच वर्षको हुनुपर्ने व्यवस्था गरेको छ वार्षिक योजना आवेदिक योजनामा आधारित भएर बन्ने भएकाले जिल्लाको व्यवस्थित विकासमा यसले महत्त्वपूर्ण सहयोग पुग्ने मन्त्रालयको योजना शाखाका उपसचिव रमेश कुमार अधिकारीले बताउनु भएको छ उहाँका अनुसार क्षेत्रगत योजना बनाउन र विकास योजनामा जनसहभागिता बढाउन पनि आवधिक योजनाले सहयोग पुग्नेछ आवधिक योजनाले स्थानीय निकायलाई निर्णय गर्दा उत्तरदायी र प्रक्रियामा पारदर्शी हुन सघाउँछ उहाँले भन्नुभयो छलफल कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि सङ्घ संस्थाका प्रतिनिधि र सरकारवालाको सहभागिता थियो कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश अधिकारीले मन्त्रालयको धारणा र उद्देश्यमाथि प्रकाश पार्नुभयो त्यस्तै कार्यक्रममा सभासद् अधिकारी प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्मा स्थानीय विकास अधिकारी भरतमणि पाण्डे नेपाली कङ्ग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठ एमाले जिल्ला सचिव तेजेन्द्र खड्का ए माओवादीका एमबहादुर परियार लगायतले बोल्नु भएको थियो चितवनका माछापाला कृषकहरूले प्रयोगशालाको व्यवस्था हुनुपर्ने माग गरेका छन् मत्स्य विकास केन्द्र भण्डाराले आज भण्डारामा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा उनीहरूले केन्द्र समक्ष यस्तो माग गरेका हुन् प्रयोगशाला नहुँदा माछामा लाग्ने रोगको बारेमा जानकारी हुन नसक्ने र रोगले पटक पटक दुःख दिने भएकाले प्रयोगशालाको व्यवस्था हुनुपर्नेमा कृषकहरूले विशेष जोड़ दिएका थिए कार्यक्रममा माछा कृषक अर्जुन लामिसाने लक्ष्मण भट्ट लतले प्रयोगशाला नहुँदा प्रयोगशाला का पहल मछापालक कृषक भट्ट केक्ल संभव नए सर्वपक्षी रूप में आर्थिक वर्ष दुई हजार सत्तरी इकहत्तर में केन्द्र क्रियाकलाप का विषय में आयोजना सावजनिक सुनवाई कार्यक्रम में माछा कृषक तोयानाथ पाठक धर्मराज जगत कुमार जिला सङ्घका अध्यक्ष धर्मराज कर्णेल आफ्नो जिज्ञासा राखेका थिए कृषकहरूले उठाएका जिज्ञासाको मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख एवं वरिष्ठ मत्स्य विकास प्रतिक्रिया भागवत प्रसाद नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष जोगेन्द्र महतो लकातले जवाफ दिएका थिए कार्यक्रममा उठेका जिज्ञासालाई सर्वपक्षीय रूपमा हल गर्दै जाने केन्द्रका प्रमुख प्रसादले प्रतिबद्धता जनाउनु भएको छ वार्षिक कार्यक्रम अन्तर्गत केन्द्रले पहिलोपटक कृषकहरूसँग विगतमा गरेको क्रियाकलाप र भावी दिनमा कार्यक्रम कसरी लैजान सकिन्छ भन्ने बारेमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरेको हो जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवं वरिष्ठ विज्ञ कृषि विज्ञ राजाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो दुई हजार छब्बिस सालमा स्थापना भएको सो केन्द्रले हालचितुअनस्थित नलप्रासित नगोर्खा लम्जुङ धारिङ लगायतका जिल्लामा सेवा उपलब्ध गराउँदै आएको छ अपपालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ एकीकृत एक नेकपा माओवादी सहितका सात दलले संघीय गणतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको प्रति तपाईँको विचार के छ ए सही निर्णय बी कुरा मात्रै हो र सी कंग्रेस र ए मालेलाई चुनौती तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सही निर्णय भन्नेमा चालिस बी कुरा मात्रै हो भन्नेमा अठाइस र सी कंग्रेस र ए मानेलाई चुनौती भन्ने बत्तीस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो पढाइ बिगारेर राजनीतिमा नलाग्न भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विद्यार्थीलाई आग्रह प्रति तपाईको प्रतिक्रिया के छ ए शैक्षिक अवस्था सुधार्ने बोली बी विद्यार्थीको भविष्यको चिन्ता र सी चर्चा कमाउने मेसो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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै मगलीन नायगढ र मुग्लिन मुगलिन नौ बिसी काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नायगढ प्राथीबुट टोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहीत का लागी जारी गरिये को हो। अब अंतरराष्ट्रीय समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामा ने सीरियाली विपक्षी समूह का पचास करोड़ डलरको सहायता रकम पारित गर्न संसदलाई आग्रह गर्नुभएको छ यो, सो यो रकम विपक्षीलाई प्रशिक्षण र हतियार आपूर्तिका लागि हुने र सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य फौजको प्रतिकार गर्न सहयोग सहयोग पुग्ने वाइट हाउसले सनाएको छ अमेरिकी सहायता रकमले इराकमा सङ्घर्षरत आइसिसी लगायतका इस्लामिक लडाकु समूहको प्रतिकार गर्न सकिने तथा इराकमा नागरिक र विपक्षी सशस्त्र बललाई सशक्त बनाउने अमेरिकी सरकारको प्रयासलाई निरन्तरता दिन मद्दत पुग्ने दावी गरेको छ वाइट हाउसले यो रकमले विपक्षी नियन्त्रित क्षेत्रको अवस्था सामान्य बनाउन राख्न र रा, आतंकवादी खतरासँग लड्न मद्दत पुग्ने पनि उल्लेख गरेको छ राष्ट्रपति ओबामालाई केही संसदले श्रियाली क्षेत्रमा सहयोग वृद्धि गर्न दवाब दिए पनि उहाँको अनुरोधलाई संसदले कहिले र कस्तो प्रक्रिया किर्या प्रतिक्रिया सुनाउने भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ओबामाले गएको महिना श्रियाली विपक्ष हवाई अड्डा कम्तीमा तेह्र सनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सुनाएका छन् एकात्मघाती आक्रमणकारले सैनिक अखण्डको प्रवेशद्वारमा विस्फोट पदार्थले भरिएको कार विस्फोट गराएका थिए जसमा चार सैनिकको मृत्यु भएको सुनाइएको छ अड्डाको आक्रमणमा दुई सैनिक र चार आक्रमणकारी समेत मारिएको बताइएको छ खेल समाचार गैराती तथा आज बिहान भएको खेलमा जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम स्वरोहमा प्रवेश गरेका छन् अमेरिकालाई एक शून्य गोली हराउँदै जर्मनी समूह जीको विजेताको रूपमा नकाउ चरणमा प्रवेश गरेको हो त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको गोलबाट घानालाई हराउन सफल भए पनि पोर्चुगलको विश्वकप यात्रा भने टुङ्गिएको छ अमेरिकासँग समान चार अङ्क भए पनि गोल अन्तरको आधारमा अमेरिका उपविजेता भन्दै अन्तिम स्वरमा प्रवेश गरेको हो पोर्चुगलले घानालाई हराए पनि अघिल्लो चरणका लागि भने पर्याप्त हुन सकेन पोर्चुगलले घानालाई दुई एक गोल अन्तरले हराएको हो यस्तै समूह यस अन्तर्गत आज बिहान खेलबाट खेल बेल्जियमले कोरियालाई शून्यका विरूद्ध एक गोलले हराएको छ जितसँगै बेल्जियम पनि अन्तिम सोह्रमा प्रवेश गरेको छ भने आजै बिहान भएको अर्को खेलमा रूससँग एक एकको बराबरी खेले पनि अल्जेरिया अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ विश्वकप इतिहासमा अल्जेरियाको यो पहिलो सफलता पनि हो अर्को चरणको खेल अब भोलिदेखि सुरु हुनेछ साँझ पाँच बजीको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री कोइरालालाई आजबाट रेडियोथेरापी उपचार पद्धति सुरु दुई हप्तामा रेडियोथेरापी पुरा हुने अमेरिकी चिकित्सकहरूको भनाइ अदालतको अवेलना सम्बन्धी विधेयकमा ए माओवादीको असन्तुष्टि विधेयक विरुद्ध संसदमा सशक्त आवाज उठाउने ए अध्यक्ष प्रचण्डको भनाई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 हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल बिदा हुन्छौँ नमस्कार